नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो समयका हातसँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट सा साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल चितवनको भण्डारामा रहेको मत्स्य विकास केन्द्रमा माछाको फुराको माग अत्यालेको छ कालीको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा माछाको फुराको माग बढ्दै गएको छ माग बढेसँगै राजस्वमा पनि उल्लेखीय वृद्धि भएको छ केन्द्रमा उत्पादन हुने फ्राई हुरा एकदेखि दुई इन्च र फिङ्गर लिङ्ग दुईदेखि इन्च भन्दा ह्यासलिङ जिरा भुराको माग अत्याधिक रहेको केन्द्रका प्राविधिक सहायक चिरञ्जी विद्याहालले जानकारी भयो गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा एक करोड पचपन्न लाख पैँसठी हजार ह्यासलिङ बिक्री भएको छ यो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरी भन्दा पच पचासी लाख पन्ध्र हजारले हो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा सत्तरी, सत्तरी, सत्तरी लाख बिक्री भएको प्राविधिक सहायक दालले बताउनुभयो ह्यासलिङ बिक्रीबाट आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा अठार लाख एक्कासी हजार राजस्व सङ्कलन भएको थियो भने आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा राजस्व सङ्कलन भएको थियो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीभन्दा दुई हजार राजस्व चार फ्राई भुराको माग पनि बढेको छ आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा चौबिस लाख सत्र हजार फ्राइभुरा भुरा बिक्री भएकोमा त्यो संख्या बढेर गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा तीस लाख पन्ध्र हजार पुगेको प्राविधिक सहायक दालले जानकारी दिनुभयो यो सङ्ख्या दुई हजार उना सत्तरी सत्तरी भन्दा पाँच लाख अन्ठानब्बे हजारले बढी हो यस्तै फिङ्गर लिङ्कको माग पनि अत्याधिक रहेको केन्द्रले जनाएको छ गत आर्थिक वर्षमा फिङ्गर लिङ्क पाँच लाख अडतिस हजार बिक्री भएको थियो भने आर्थिक वर्ष दुई हजार उनामा तीन लाख चौध हजार बिक्री भएको छ एक वर्षमा दुई लाख तेइस हजार फिङ्गारेङ्गको माग बढी भएको केन्द्रका प्राविधिक सहायक सिन्जीवी दाहालको भनाइरहेको छ कार्यालयको तथ्याङ्क का अनुसार चालु आर्थिक वर्षमा अझै माछाको भुराको संख्या वात्तै देखिएको छ चालु आर्थिक वर्षको साउन महिनामा मात्रै बयासी लाख यासले भुराको बिक्री भइसकेको केन्द्रले सुनाएको छ त्यस्तै सात लाख फ्राई र सन्तानब्बे हजार फिङ्गलेङ्ग बिक्री भएको प्राविधिक सहायक दाहालले बताउनुभयो अहिले पोखरीमा भुरा राख्ने समय भएको र कृषकहरूको सङ्ख्या पनि बढ्दै गएकाले माछाको भुराको माग पनि बढ्दै गएको उहाँले बताउनुभयो केन्द्रमा उत्पादन भएको भुरा सबैभन्दा बढी चितवनमा नै बिक्री हुने गरेको छ अन्य जिल्लाको तुलनामा चितवनमा माछापाला कृषकको सङ्ख्या बढी भएकाले चितवनमा करिब भुरा प्रत्येक वर्ष माछापाला कृषकको संख्या बढ्दै गएको छ केन्द्रबाट नास्य लङ तनहु गोर्खा धार्जिङ बारा पर्सा लगायत जिल्लाका कृषकहरूले पनि माछाको भूरा लैसाने गरेका छन् विकट पहाडी गाविस शक्तिखोरका कृषकहरू सामूहिक व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् थोरै लगानीबाट धेरै आन्दमी हुने भए पनि त्यहाँका कृषकहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् शक्तिखोर ओडा नम्बर एक डोङरा गाउँका स्थानीय कृषकहरू जीवन उकास्नको लागि व्यावसायिक अर्ग्यानिक तरकारी खेतीको अवधारणासँगै मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् सेफ परियोजनामा मार्फत समूहमा आबद्ध भएका कृषकहरू परम्परा खेतीभन्दा तरकारी खेतीबाट राम्रो आमदामी हुने थाहा पाएपछि अहिले तरकारी खेती गर्न अग्रसर देखिएका छन् पहिला आफ्नो लागि मात्रै थोरै तरकारी लगाउने त्यहाँको प्रचलन थियो दोग्राकै स्थानीय चालिस वर्षीय कृषक कृष्ण बहादुर विकले भन्नुभयो परम्परा खेतीभन्दा तरकारी खेतीबाट मेरै आमदामी दोब्बर वृद्धि भएको छ परियोजनाद्वारा कृषि विकासको लागि कृषक समूह स्थापना बेह वितरण तरकारी खेती गर्दा लाग्ने रोगको बारीमा सामग्री आदिको प्रदान गर्दा उनीहरू व्यवसायिक रूपमा कृषि क्षेत्रतर्फ आकर्षित भएर लागेका हुन् चौबिसवटा घरधुरी रहेको डोङमा दुम्सी धाप बहुद्देश्य कृषक समूह गठन गरी पचासजना कृषि उद्यमीहरू यसमा आबद्ध रहेका छन् पहिले उचित ज्ञान तालिम बिउबिसन तौर तरिका आदिको बारेमा जानकारी नहुँदा तरकारी खेतीलाई व्यवसायिक बनाउन सकिन्छ तरकारी लगाएर पनि आमदानी गर्न सकिन्छ भने जस्ता साधारण कुराहरूको ज्ञान नभएका उनीहरूले जीवन स्तरमा राम्रो परिवर्तन गरेका छन् विश्व आदिको असरबारे आमजना स्वास्थ्य कर्मीलाई सचेत गराउने उद्देश्यले चितवनको भरतपुरमा सुरु भएको तीन दिने क्षमता अभिवृद्धि तालिम हिजोबाट सकिएको छ विषादीको व्यापक दुरुपयोग भए स्वास्थ्यमा नकारात्मक असर परेपछि समयमा पहिचान गरी व्यवस्थापन गर्नका लागि स्वास्थ्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम आफूहरूका लागि फलदायी भएको तालिममा सहभागीले बताएका छन् तालिममा शुक्रहनगर मङ्गलपुर जगतपुर भण्डारा सयनपुर लखातका छवटा गाविसमा रहेको हेल्पपोस्टका स्वास्थ्य कर्मीहरूको सहभागिता रहेको तालिमबाट कुराहरूलाई आफ्नो कार्यक्षेत्रमा सदुपयोग गर्ने सहभागीले बताएका छन् चितवन मेडिकल कलेजका प्रबन्ध डाक्टर दयाराम लम्साल भरतपुर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर राजकुमार पाण्डे जनस्वास्थ्य विज्ञ दिपक गेवाली तथा कृषि विज्ञ सुन्दर तिवारीले प्रशिक्षण दिएको तालिमबाट आफूहरूलाई विषादीको प्रयोग र स्टे निम्ताउने अवसरबाट बस्न तालिम उपयोगी भएको सहभागीको भनाइरहेको छ स्वास्थ्य कर्मीलाई प्रयोग र स्टे पारेको असरबारे जानकारी उद्देशले कार्य कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य विज्ञ दीपक गेवालीले जानकारी दिनुभयो जनस्वास्थ्य प्रतिष्ठानले आयोजना गरेको तालिमबाट उनीहरूको क्षमताले बताएका छन् हाल बजारमा रहेका विषादी अर्ग्यानिक फास्टफुड समूहका विषादी कार्बोमेन्ट समूहका विषादी तथा मुसामारी विषादी बढी हानिकारक रहेको उहाँले बताउनु भयो उहाँका अनुसार हरियो रङका विषादी सुरक्षित विषादीको रूपमा रहे पनि रातो रङको विषा प्रयोग विभिन्न तरकारी बाली फलफूल बाली तथा अन् बाली में बढ़े पाई ये प्रवेश करने हु विषादी को प्रयोग में कमी लिया उन्हीं भिताम में सोलह जना हेल्थपोस्ट स्वास्थ्य कर्मी को सहभागिता रत्नगर तेह्रमा रहेको उन्नति र प्रगति टोलमा निर्माण गरिएको सत्रवटा सामूहिक धाराको सामूहिक धाराको हिजो उद्घाटन गरिएको छ सुकुम्बास समुदायको बसोबास राईको सोचोरमा लोमन्ती आवासका लागि सहयोग समूह र समुदायबाट आर्थिक संकलन गरी धारा निर्माण गरिएको लोमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले जानकारी दिनुभयो ती बस्तीमा रत्नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाइपलाइन विस्तार गरी खानेपानीको सुविधा उपलब्ध गराएको छ सुकुम्बासे समुदायले आर्थिक अभावका कारण धारा जडान गर्न नसकेपछि लुमनतिर स्थानीय सक्रियतामा धारा निर्माण गरिएको लामाले जानकारी दिनुभयो धारा जोडान भएसँगै दुईवटा सुकुम्बासी बस्तीका सत्तरी घर परिवारले स्वच्छ खानेपानी प्रयोग गर्न पाउनेछन् रत्नगर नगरपालिका सामाजिक परिचालक शारदा वाग्लेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवड़ी टोल विकास संस्थाय समितिका अध्यक्ष हिरालाल कतिवटा वडा सचिव शङ्कर गिरी आकृति महिला वस्तु तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष फलुक कुमारी लामा लगातले मन्तव्य राखेका थिए कार्यक्रम प्रगति पर, सुकुम्बासी टोल विकास संस्थाकी अध्यक्ष जमुना राहुतको अध्यक्षतामा सम्पन्न भएको थियो आहारा वासस्थान र पानीको उचित व्यवस्थापन भएपछि नेपालमा जंगली हात्तीको संख्या बढ़दै गएको छ चितवन राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज शुक्लाफाटा पर्सा र कोसी टपू भन्ने जुन्तुआरक्षीमा हात्तीको संख्या बढ्दै गएको छ अहिले बर्दियामा एक सय चितवन र वर्सामा पछि र कोसी टपूमा झण्डै पाँचवटा जंगले हात्ती रहेको निकुञ्ज विभागको तथ्याङ्क राएको छ भारतबाट नेपाल आउने जाने हात्तीको संख्या पनि योभन्दा धेरै रहेको छ दुई एक साल एकाउन्न सालसम्ममा बर्थियामा तीनवटा रहेको हात्ती बिस वर्षको अवधिमा एक सय भन्दा धेरै भएको छ नेपालमा बास राम्रो आहारा तथा पानी प्राप्त कारण भारतका हात्ती नेपालमा रहिथाने बनेको चितवन राष्ट्रिय निकुंशका सहायक संरक्षण अधिकारी रमेश थापाले बताउनुभयो नेपालका निकुस ने तथा आरक्षमा पनि झण्डै डेढ सयको हाराहारीमा घरपालुवा हात्ती रहेका छन् तर पछिल्लो समय घरपालुवा हात्तीमा क्षेरोगको सङ्क्रमण देखिएको छ घरपालुवा हात्तीमा देखिएको क्षेरोग जङ्गली हात्तीमा सने भएकाले सचेतना अप्नाउनु पर्नेमा थापाले जोड दिनुभएको छ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी क्षेत्रीय समिति क्षेत्र भाद्र तीन गते मंगलबार रत्नगरमा रक्तदान कार्यक्रम गर्ने भएको छ क्षेत्रीय समितिको बैठकले तीन गते रत्नगरको सहित स्मृति बहुमुखी क्याम्पस अगाडि कार्यक्रम गर्ने निर्णय गरेको भए पनि विशेष कारणवश रत्नगर एक बकुलर चोकमा गर्ने निर्णय गरेको क्रान्तिकारीले हिजो एक विज्ञप्ति जारी गर्दै जनाएको छ कार्यक्रम सम्पन्न गर्न आर्थिक र व्यवस्थापन प्रचार प्रसार स्वयंसेवक व्यवस्थापन समिति समेत गठन गरेको प्रचार प्रसार समिति संयोजक विकास पौडेलले जानकारी दिनुभयो सामाजिक कार्य अन्तर्गत चितवनमा बढ्दै गएको रगतको आपूर्ति गर्न का रक्तदान कार्यक्रम आयोजना गरिएको पौडेलले बताउनु भएको छ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोने चितवनले नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा महेन्द्र श्रेष्ठलाई विषय गराउन आह्वान गरेको छ प्रेस युनियन चितवनको केही दिन अघि बसेको बैठकले केन्द्रीय अध्यक्षमा श्रेष्ठको नाम सिफारिस गरेको थियो युनियनले औपचारिक रूपमा सिफारिस गरेपछि फोनिसले हिजो एक विज्ञप्ति जारी गरी निर्णयलाई स्वागत गर्दै अध्यक्षमा विषय गराउन आग्रह गरेको हो फोनिस चितवनका अध्यक्ष सन्त कुमार द्वारा हिजो जारी विज्ञप्तिमा लामो समय पत्रकारमा पुर्याइएको प्रायको योगदानको सम्मान गर्दै अध्यक्षमा विषय गराउन सम्पूर्ण युनियनका सदस्यहरूलाई आग्रह गरिएको छ भोलि चितवनले केन्द्रीय समितिलाई पनि श्रेष्ठलाई सहयोगको लागि आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ युनियनको महाधिवेशन भदौमा पर्यटकीय नगरी पोखरामा हुँदैछ प्रश्न रत्नगर नगरपालिकाले पछिल्लो पटक सडक विस्तार र सार्वजनिक जग्गा सीमाङ्कन गरी सार्वजनिक गर्ने अभियान चालेको प्रति पाएको विचार के छ यी सकारात्मक कदम विकर्तव्य होस् ती कारणमा चुनौती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 पालु ट्राफिक खबलको यति बेला नानगढ एटौडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन्द ओबिसी काठमाडौँ सडक खण्ड मोगलिन्द मौली पोखरा सडक खण्ड र नानगढ प्रासेबो टोल सडक पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम एक्काइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ आरपाड़ मौसम आरपाड़ मौसम द्वारा जनहित हमस्ता बिहान सात बजे स्थानीय सकियो सुजिता हम बिदाई नमस्कार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 एकै साथ रङ्गीन छेस छापा चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छपन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आउने, को सपना साकार बीबीसी बिहानी